भन्नुभयो शङ्कर भगवानले मा पार्वतीले भन्नुभयो प्रभु हजुरलाई केही हुने होइन किन नपिउने मजासँग पिउँदिन म पनि गौरवान्वित हुन्छु प्रभुले मेरा पतिदेवले भगवान भोलेनाथले जगत रक्षाको लागि पान गर्नुभयो विश्व म केही भन्दिनँ भगवान भगवान सदाशिव शङ्कर भन्नु त धन्य छेउ पार्वती हेर पुंस कृपय त भ्रे सर्वाचर जसले अरूमाथि कठैभरि भन्छ अप्ठ्यारोमा परेछन् तिनलाई के गरौँ सेवा कसरी गरौँ भन्छ नि त्यस्तो भाव राख्नेहरूमाथि विश्वासमा भगवान् श्री हरि प्रसन्न हुनुहुन्छ भक्तवत्सल भगवानको जसले समाजको कल्याण होस् लोकहित होस् मानिसहरूले सद्भावना पाउन् कहिले दुःख भोग्नु नपरोस् भन्ने आशयहरूले प्रभु सेवाको भावनाले कर्म गर्दछ त्यस्तामाथि भगवान् विश्वात्मा प्रसन्न हुनुभएको हुन्छ हरि अनि हरि प्रसन्न हुने बित्तिकै म हर त स्वयं प्रसन्न हुन्छ आफू मात्रै होइन सचराचरा समस्त चराचर प्राणीहरूसहित म शिव स्वयं प्रसन्न हुन्छ जब भगवान् हरि प्रसन्न हुन्छ म यो कालकुट पान गर्दैछु अब लोक कल्याण होस् भनेर भन्नुभयो भगवान् शङ्करले र त्यो कालकुट घटघट पिउन लाग्नुभयो पिउँदाखेरि सबले जय जयकार मनाइरहेका थिए कैलासपति कैलासपति भोलेनाथ भगवानको इत्यादि जय जयकार गरिराखेका थिए भगवान शङ्करले पिउँदै गरे बेलामा छिटा छाँटी अलिअलि केही खसे जमिनमा सर्पले बिच्छुले यिनीहरूले पनि खजुरा आदिले पनि अलिअलि त्यो चाटे त्यसबाट यी सबै विषधर बने यस प्रकारले त्यो कालकुटको सङ्कट टरेपछि पिते गरे वृषाङकेण पीतास् मरदान वा मन्धुस्तरसा सेन्धुन अविरधानी त्यसपछि ढुक्क भएर अब महान् संकट आएको थियो भोलेनाथले टार दिनुभयो भनेर सन्तुष्ट भएको देवता दानव मिलेर एकतिर देवता एकतिर एक दानव भएर समुद्र मन्थन अगाडी बढाउन थाले सर्वप्रथम कामधेहरू गौमाता प्रकट भइन् यिनलाई कता राख्ने कसलाई दिने कुन पक्षलाई दिने भन्ने कुरा चल्दा सबैले एकश्वरले भने जो देवपक्षकाहरू थिए भगवान् स्वयं मस्कुराइरहनु भएको थियो दर्शन दिएर सबले तो प्रभु को आज्ञा अब विशेषगरी प्रेरणा भो कि कामधेनु गौमाता तो ऋषि मुनिह दिखे क्योंकि यज्ञ आगादी गरी रहन ऋषिमुनिह ती यज्ञ आगादी मदद करने सुंदर सुंदर वस्तु अमृतमय वस्तु गौमाता ने दिशं कामधेनु ने ऋषिमुनी हाथ में जाऊ भार उतर लगा लगवाने व्यवस्था भेनु गौमाता त्यसपछि फेरी समुद्र मन्थन अघि बढ्दै जाँदा उच्चै श्रवा नाम गरेको अत्यन्त फुर्तिलो जसलाई पनि मन हरण गरिदिने त्यस्तो अत्यन्त तेजिलो घोडा प्रकट भयो भलि महाराज दानव पक्षबाट त्यता आँखा लगाउँदै दे थिए देवपक्षकाले पनि लगाइराखेका थिए भगवान्ले बाँधिन म यो स्वर्गको भूषण बनेर अमरावतीमा जाओस् त्यो पनि अमर अमरावतीतिर लगाइयो अब फेरि समुद्र मन्थन गर्दै जाँदा अब चारवटा दात अत्यन्त भव्य विशाल पर्वत खण्ड जस्तो लाग्ने विशाल काय धवल वर्णको ऐरावत हात्ती प्रकट हुनु त्यसलाई पनि भगवान्ले यो स्वर्गको शोभा बनोस् अमरावतीमै जाओस् भन्दैन हो त्यो पनि उतै गयो त्यसपछि समुद्र मन्थन गर्दै जाँदा कौस्तुमणी प्रकट भयो पद्मरागमणी जसको नाम अर्को थियो त्यस्तो मणिको आविर्भाव भयो त्यसपछि देवता पनि आँखा लगाउँदै थिए दानव पनि आँखा लगाउँदै थिए तर देवता दानव दुवैले के विचार गरे भने जसले प्रेरणा गरेर यो समुद्र मन्थन गराइरहनु भएको छ त्यस्ता प्रभु श्रीमन नारायण भै कुण्ठनाथ विराजमान हुनुहुन्छ यो यदि उहाँलाई मनपर्दो रहेछ भने उहाँलाई टक्राउँ भनेर उहाँको सामु लगेर राख्यो पद्मरागमणीलाई कौस्तुभ मणिलाई प्रभुले केही पनि भन्नुभएन होला देवो पनि भन्नुभएन नदेव पनि भन्नुभएन चाहिँ पनि भन्नुभएन मुस्कुराई मात्रै रहनु आ, मौनम स्वीकृति लक्षण मिले ठिकै छ भन्ने प्रभुको आशय हो यति होला थी ठिक छ अब यसलाई यताउता नगरौँ प्रभुलाई नै अर्पण गरौँ भने भगवानको वक्षस्थललाई सुशोभित बनाउने भयो यो कौस्तुमणिले यस प्रकारले त्यसपछि समुद्र मन्थन गर्दै जाँदा पारिजात वृक्ष प्रकट भयो सम्पूर्ण देवलोकको भूषण बनेर त्यसलाई पनि भगवानले स्वर्गको शोभा बनाओस् अमरावतीतिर जाओस् भनेर उतै पारिदिनु भयो अब दानवहरूका बिचमा खासखुस खासखुस चल्न थालो भाइ हो के सम्झौता भएको थियो अलिअलि विचार गर्छौ कि गर्दैनौ सबै चिज त राम्रो राम्रो त गइसके त उतै बोल्दैनौ बोल्नेको पिठो पनि बिग्छ नबोल्ने त्यतिकै थचिएर बसिरहन्छ यस्तो बेलामा बोल्दैनौ तिमीहरू हेर कस्ता राम्रो राम्रो चिज आए गए सबै भरे गएर पाँचमा पाँच गयो हात लागो सन्ना त हुँदैन हामीलाई बोल्दैनौ बोलन कमसेकम भन्न थाले दाना गरलि महाराजले सान्त्वना दिनुभयो सबैलाई चिन्ता नगरो भाइ हो अलिअलि निक्लिन्छन् र के के निस्किन्छन् के के पछि बाँडौँला न अहिले हतार नगर उत्तेजित भएर नबोलो बिछा भनेर थामथुम पार्यो बलि महाराजले त्यसपछि समुद्र मन्थनको काम यसो थामथुम गर्दै अगाडि बढ्दै चलिराखेका थियो अप्सराहरूको समूह प्रकट भयो छमछम छमछम चरणका नोपुर बजाउँदै कानका कुण्डल हल्लिरहेका छन् ढुङ्ुक परेका कपाल छन् हातमा कङ्कण कानमा कुण्डल लगाएका छन् तिनले त्यस्ता रमणीय अति सुन्दर आकर्षक सु रूप भएका अप्सराहरूको समूह प्रकट भयो दुवै पक्षकाले नजर लगाउँदै थिए भगवानले भनिदिनु भयो यी पनि सबै स्वर्गका भूषण बनन् स्वर्गतिरै जाउँ न म भनेर त्यसपछि समुद्र मन्थन अगाडि बढाउँदै जाँदा त अब त हातमा बर्माला लिएकी साक्षात्नन्त कोटी ब्रह्माण्डहरूका सम्पत्तिकी अधिष्ठात्री माता जगदम्बा लक्ष्मीजी प्रकट हुनुभयो लक्ष्मी माता को, तामाला लिएर निस्नु भएको थियो आउनु भएको थियो लक्ष्मीजी समुद्र कन्या भनेर त्यसपछि सबै दानव देवताहरूले नजर त लगाउँदै थिए तर यिनी स्वयं स्वतन्त्र रूपमा हातमा माला लिएर आएकी छिन् बर्माला लिएर त्यसो हुनाले जसका कण्ठमा यिनले वरमाला अर्पण गर्छन् त्यही पक्ष के हिनी हुन्छन् छोडिदिउँ यसमा स्वतन्त्रता नै दिउँ दखल नगरौँ यिनको लक्ष्यमा भनेर दुवैतिर पङ्क्तिबद्ध भएर देवता पंक्ति दान पंक्ति भएर बसे, त्यसपछि माता जगदम्बा लक्ष्मीजी हातमा वरमाला लिएर अघि बढ्न लाग्नुभयो ज जसका सामु जानुहुन्थ्यो वहाँ <laughs> बरमाला त आफैतिर पो आउँछन् जस्तो छ नि त भनेर सबै यसरी ठिकठाक ठिक परेर बस्दथ्यो माला थापेर लक्ष्मीजी पार गरेर जानुहुन्थ्यो हातमा बार माला लिएर के गर्नु यहाँ भए पो गई नगाडी भएन भनेर सिर झोकाउँथे त्यस्तै गर्दै जसको सामु पुग्ने ऊ आशान्भित हुने जसलाई छोडिदिने पछि पार्ने त्यो चाहिँ निराशग्रस्त निराशाग्रस्त हुने यस्तै गर्दै कसैलाई उत्साहित कसैलाई अनुत्साहित कसैलाई अत्यन्त आनन्दी र कसैलाई अलिकति खिन्न यस्तै बनाउँदै लक्ष्मीजी अगाडि बढ्दै जानुभयो र बिचमा प्रभु विराजमान हुनुहुन्थ्यो जसरी दुईतिर मालाका दाना लता हुन्थ्यो मालाका दुईतिरका र बिचमा गएर जुन मुख्य मणि जसलाई त्यो उसको मालाभरिको शोभामय रूप हुन्छ मणि दान, मुख्य हो त्यस्तै गरेर प्रभु श्रीनारायण बिचमा विराजमान हुनुहुन्थ्यो सुमेरुमणि जस्तै भनेर भगवान श्री हरि पुगेर लक्ष्मी माता बड़ो उत्साह मंगलमय सुंदर भगवान का कंठ मै जयकर मनाथ भगवान को लक्ष्मी बल्लभ प्रभु को सबले जय जयकार मनाये स्तुति वंदना करे की चलो श्रीमन नारायण नारायण नारायण human well him why lol me looks me not I know are afraid भगवान को त्यसपछि त चार दिशाका दिग्गजहरूले आफ्ना सुनले उठाएका स्वर्ण कलशहरूद्वारा माता लक्ष्मीजीको लक्ष्मीवल्लभ प्रभु श्री हरिको अभिषेक गर्न लागे ऋषि महर्षिहरूले पनि वेदका पावन मन्त्रहरू पढ्दै प्रभु लक्ष्मी बल्लभको लक्ष्मीजीको अभिषेक गर्नुभयो ऋषिहरूले महर्षिहरूले गन्धर्व नर्तकीहरूले पनि नृत्य आदि गरी गरी जय घोष गरे लक्षण आनक गोमुख आदि गरीका बाजा बाजी राख्याथे स्वयं वेग देवताहरूले वाद्य वादनको काम गरिराख्या त्यसपछि बडो सुन्दर अभिषेक विधि सम्पन्न भएपछि माता लक्ष्मी जी लाई, लक्ष्मी बल्लभ प्रभुलाई विभिन्न उपहारहरू अर्पण गरेर सम्मान पूजन गरिन थालो त्यसपछि समुद्र समुद्र पित कौशेय बासी समुपा समुद्र देवताले पीताम्बर अर्पण गरे भगवान्लाई लक्ष्मीजीलाई लक्ष्मी बल्लभ लाई, लाई। अनि त्यसै गरी वरूण देवताले वैजयन्ती माला अर्पण गरे जसमा मधुकरहरू गुन्जार गरिरहेका थिए विचित्र विचित्र आभूषणहरू विश्वकर्मा प्रजापतिले अर्पण गरी, सरस्वती माताले हार अर्पण गर्नुभयो ब्रह्माजीले कमल अर्पण गर्नुभयो नागदेवताहरूले कुण्डल अर्पण गरी, यस प्रकार अत्यन्त सुन्दर महोत्सव मनाउन लागे सबै मिलेर यतातिर यस्तो भइराखेको थियो देव पक्षमा भनौँ ऋषिमुनिहरूको पक्षमा उतातिर ती दाणवहरू सानो मन बनाएर के के के के विचारले सोच्न थाले सबै गयो एक सय एक उत्तम उत्तम रत्नहरू एक सय एक उत्तम उत्तम वस्तुहरू सब हुँदै गए अब हामी त यसै पनि कोराको कोरै रहने भयौँ आयो अब भने हामी सहँदैनौँ अब केही नबोली के छोड्दैनौँ हामी अब जे मिल्छ अब जे निक्लिन्छ यसै हामीलाई सही सलामत मिलो सौ मनस्य साथ मिल्यो भने ठिक चलिन्छौँ होइन भने हामी छिनेर झपट्टा मारेर त्यसलाई थुतेर पनि हामी लिन्छौँ भनेर कसिन थाले जानु भली महाराजले त्यस्तो नगर भनेर समाउनु सम्हाल्न खोज्दा थाम्न खोज्दाखेरि पनि थाम्पिएन अब भने हामी छोड्दैनौँ छोड्दैनौँ अलिकति पो हुन्थ्यो त हेर्दा गर्दा भन्दा सबै एक सेक उत्तम उत्तम वस्तु उतै गइसके हाम्रो हातमा त के रहने हो भनेर एकदम पिरो लिएका जानवरहरू अब आक्रोशमा आए अब भने चेसुकै निक्ल्योस् हामी छेनेर त्यसलाई थुतेर बनिलिन्छौँ भनेर कसिएँ त्यसपछि समुद्र मन्थन गर्दै जाँदा यो एउटा ठुलो घ्याम्पो पैदाव क्या हो यो घ्याम्पो भनेर सबै छक्क परे देवताहरू चाहिँ भगवान्सँग एकचोटि नसोधी लम्किँदैनौ हामीहरू यी धान बरू लम्के भन्दैमा हामी नलम्क्यौँ भनेर भगवान्लाई सोध्नु थाले प्रभु यो के रहस्यमय घ्याम्पो पैदाब हो नि यो के गर्ने हामीहरूले यति लाग्ने कि नलाग्ने यतातिर भगवान्ले भन्नुभयो चुप लाग्यो तिमीहरू सब त्यो तिमीहरूले पनि हुँदैन तिमीहरू देवता होइनौ देवशक्तिमा दिव्य भावनामा विश्वास गर्नेहरू होइनौ तिमीहरू तिमीहरूले त हेर्नु पनि हुँदैन लिने त कुरै छोड उनीहरू एकदम हापझाप गर्दै आउँदैछन् उनीलाई देऊ यो उनकै चिज हो यो तिमीहरू चुप लागेर बस भन्नुभयो भगवान्ले देवताहरूलाई त्यसपछि दानवहरू आए त्यहाँबाट दाहा हा। माल हामीलाई मिठो बुझ्यौ भन्दै त्यहाँबाट उठाएर लिएर गए एउटाको हाता पहिला त्यसपछि अर्काको हाता गर्दै गर्दै सार्दै सार्दै सार्दै लिएर गए कुरा के रहेछ भने महाराज परीक्षितजी त्यो त जाँडको घ्याम्पो पो रहेछ मदिराको घ्याम्पो त्यो चाहिँ पाएर दानहरू लिएर गए एउटाको हाक अर्काको अर्काको हाकारको त्यसपछि फेरि समुद्र मन्थन भयो अबको पाला चाहिँ यस्तो सुन्दर्श रूप भएका अत्यन्त आकर्षक रूप भएका महापराक्रमी देखिने सिंह जस्तै एकदम सुन्दर लामा लामा घुड़ा समन का पाकुरा का, तीन रेखा को, कंठ आयुर्वेद का प्रथम आचार्य आयुर्विज्ञान का प्रथम आचार्य धन्वंतरी भगवान को आविर्भाव उन्नाइस चौरासी में विश्व संस्कृत सम्मेलनमा भाग लिन म फिलाडेलफिया पुगेका थिएँ वाट वी हेभ डिराइभ इन द डेभलपमेन्ट अफ मोडर्न मेडिकल साइन्स द्याट वाज आयुर्वेद बट नाउ इट इज आयुर्वेद इज गोइङ डाउन इन इस्टर्न पार्ट अफ द वर्ल्ड त्यही पूर्वी विश्वको पूर्वी भागबाट मतलब यही भारतवादी देशहरूबाट पूर्वी देशहरूबाट भनेर इसारा गरे उनीहरूले हामीले जति पनि आजको आधुनिक स्वास्थ्य को विकास गरेका छौँ पाश्चात्य देशहरूमा त्यो सबै देन उतै पूर्वकै थियो उही आयुर्वेद थियो स्रोत त्यसको तर हिजआज आयुर्वेद चाहिँ तल तल जाँदै गरेर देखेका छौँ हामीहरूले त्यो उत्साह अहिले छैन तिनीहरूमा जो हामीलाई प्रेरणा दिने थिए उस बेला हामीले ल्याएको भनेर चर्चा गर्थे त्यस्ता विश्वका लागि आयुर्विज्ञानका प्रथम आचार्य बनेर भगवान श्री धन्वन्तरीको प्राकट्य भयो